अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण हुनु एक सय चार थप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम कृषि सरोकार नमस्कार कार्यक्रम कृषि सरकारमा स्वागत छ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज कृषि सरकार हरेक हप्ताको मङ्गलबार बिहान साढे सात बजेपछि आउने गर्छौँ कृषि सरकारमा हामी कृषिका विभिन्न जानकारीमूलक कार्यक्रमहरू हामी विभिन्न जानकारीहरू प्रस्तुत गर्ने गर्छौँ अनि कृषिमा देखेका कुनै पनि समस्याका उपचार हामी खोज्नेछौँ कृषि विज्ञहरूबाट तपाईँ कृषि सरकार यहाँ एक सय चार इंटरनेट ऑनलाइन में डब्लू डब्लू डब्लू डट रेडियोअर्फो डट कम संसार भर एक सुनी रहने कृषि सरकार में असारे धान लगाइए रान लगा पंद्रह बीस दिनम गबारों को समस्या देखिए जिस ये बेला पूर्वी चितवन का किसान चिंता में संबारो लगी कृषि विज्ञहरूको सल्लाह बिना नै उपचार पद्धति गर्दा औषधिको प्रयोग गर्दाखेरि झनै समस्या देखिने गरेको छ यसको उपचार पद्धति कस्तो रहला समग्र हिजो निरीक्षण पनि गरेको छ जिल्ला कृषि विकास कार्यालयले पूर्वेशवनका रत्नगर खैरानी भण्डारा लगायतका क्षेत्रमा हिजो निरीक्षण गरेको छ प्रत्यक्ष अवलोकन गरेको छ के पायो कृषि विकास सुटोरीले र यसको उपचार पद्धति र किसानले ध्यान दिनुपर्ने कुराहरू के के छन् आज हामी यी विषयमा कुराकानी गर्दैछौँ कुराकानीका लागि हामीसँग यति बेला हुनुहुन्छ जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्ले हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्दैछौँ कमल सरलाई स्वागत छ कार्यक्रम कृषि सरकारमा हामी बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेसँग कुराकानी गर्दैछौँ जुन गवारको समस्या छ त्यो गवारको समस्या र देखिएको समस्या उपचार पद्धति कसरी गर्नुपर्ला यो विषयमा कुराकानी हामी गर्ने प्रयासमा रहेका छौँ र पूर्वी चितवनमा पन्ध्र बिस दिनमा धान लगाइएको पन्ध्र बिस दिनमा यो समस्या देखिएको छ र गबाहरूले गुबो मर्ने समस्या रहेको छ जुन, जुन जरामा रहन्छ गुबोमा रहन्छ त्यसले आक्रमण गर्ने गरेको छ यसले गर्दाखेरि पन्ध्र बिस दिनमै यस्तो समस्या देखिएपछि किसानमा थप चिन्ता देखिएको छ जुन चैती धान असारमा काट्दाखेरि पानी परेर समस्यामा पारेको थियो किसानलाई र अहिले फेरि अर्को समस्या थपिएको छ गबारको समस्या हामी कुराकानी गर्दैछौँ बाली संरक्षण अधिकारीृत कमलनाथ वाग्लेसँग कमर्शलाई स्वागत छ कार्यक्रम कृषि सरकारमा जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेसँग कुराकानी गर्छौँ हिजो उहाँले उहाँको नेतृत्वमा पूर्वी चितवनका विभिन्न क्षेत्रमा प्रत्यक्ष अनुगमन गरिएको थियो गबारो रोगले पारेको प्रभावको प्रत्यक्ष अवलोकन समेत गर्यो हिजो र के पायो जिल्ला कृषि विकास कार्यालयले प्रत्यक्ष अवलोकनका क्रममा जुन आँटी हाल्नुपर्ने अवस्था छ या छैन किसानमा देखिएको जुन त्यो औषधि उपचार पद्धति कृषिविज्ञको सल्लाह नै प्रयोग गर्ने गरेको पाइएको छ जसले गर्दा पनि यो समस्या रहिरहेको छ र जुन समस्या छ असारमा भिजेको पराल खेतमै थुपारेको खण्डमा त्यसमा पुतली बस्ने पुतलीले फुल पार्ने र फुल पारिसके पश्चात त्यसको वृद्धि विकास भएर रूपमा आक्रमण गर्ने पनि कृषि विज्ञहरूले बताएका छन् हामी कुराकानी गर्दैछौँ जिल्ला कृषि विकास कार्यालय चितवनका बाली संरक्षण अधिकृत कमलनाथ वाग्लेसँग कमल सरलाई स्वागत छ धन्यवाद जुन यो गबारको समस्या देखियो भनेर धेरै गुनासाहरू आए हिजो यहाँहरूले प्रत्यक्ष अवलोकन पनि गर्नुभयो खास के पाउनुभयो अवलोकनका क्रममा चाहिँ कृषक दाजुभाइहरूले जुन चाहिँ हामी जुन सूचना गर्नुभएको त्यो सही कुरो पनि हो जाए जाए जाए र चाहिँ हामी चाहिँ भण्डारा क्षेत्रका चाहिँ विभिन्न चाहिँ क्षेत्रोपण भएका एरियामा घुमियो र चाहिँ वास्तवमा त्यहाँ चाहिँ गबाराको जो चाहिँ प्रकोप चाहिँ ज्यादा नै भएको देखिएको छ र जति पनि कृषक दाजुभाइहरूले चाहिँ हामीलाई सूचना प्रवाह गर्नु थियो र चाहिँ अब त्यो अनुसार चाहिँ गबाराको चाहिँ त्यति अगाडि अब खत्तमै भयो हामी चाहिँ दोस्रो बाली चाहिँ रोप्नुपर्छ अब हामी चाहिँ मुख माड लाग्ने भयो भन्ने सब सम्बन्धी उहाँहरूले चाहिँ उजागर गर्नुभएको थियो त्यो चाहिँ हामीले उहाँलाई गएर फिडमै गएर अवलोकन गराएर गबारको हो यो अरू उहाँहरूले चाहिँ ढुसीको हो के हो अन्य अन्य विषादीहरू आफ्नो आफ्नो हिसाबले एग्रो चाहिँ लिएर जाँदै अब प्रयोग गर्नुभएको रहेछ वास्तवमा चाहिँ त्यो अरू केही पनि रहन्छ गहारोको प्रकोप रहेछ र चाहिँ कृषक दाजुभाइहरूले उहाँहरूले चाहिँ अब अहिले आए आएर पानी घटाएको अवस्थामा र पहिला चाहिँ मेरो बारेमा केही पनि छैन अहिले केही सुधार हुँदै आएको भन्ने कुराहरू आफैले नै उहाँहरूले चाहिँ जा। जानकारी गराउनु बा। वास्तवमा चाहिँ वा गहारोले अहिलेसम्म चाहिँ क्षति चाहिँ केही गर्छ तर चाहिँ जति पनि हामीले चाहिँ त्यसको लागि विषादीहरू त्यो चाहिँ हामी लेबरहरू प्रयोग गरेर जति पनि आम्दानी बढाउँछौँ भन्ने छ नि त्यो चाहिँ होइन त्यो किनकि एउटा गबारोले एउटा अब सर खान्छ भने अब धानले त बाइस पच्चिसवटा सरो निकाल्छ त्यस कारणले चाहिँ कृषक दाजुभाइहरूले चाहिँ त्यति चाहिँ हात्तिहाल्नु पर्दैन भन्ने कुरो एउटा चाहिँ सूचना प्रभाव गरेर चाहिँ हामी र चाहिँ केही विषादीहरू चाहिँ तपाईँहरू प्रयोग गर्नुहुन्छ भने हामीले चाहिँ विषादी सिफारिस गरेर आएका छौँ त्यही नै हो अहिले जनमा यो समस्या देखियो के कारणले गर्दाखेरि चाहिँ यो गवारो मुख्य रूपमा जुन रोप रोपेको पन्ध्र बिस दिनमा यो समस्या देख्नुको कारण चाहिँ के पाउँछ भाषामा के भन्दाखेरि गहारोमा अहिले चाहिँ हाइब्रिड धानहरू चाहिँ प्रायः जस्तो चाहिँ हाइब्रिड धानाहरू लगाउनुहुन्छ र चैते धानको क्षेत्रमा चाहिँ यो चाहिँ प्रकोप चाहिँ बढी छ र जब चैते धान गवारोको के भने चैते धानैदेखिको यसको चाहिँ वृद्धि विकास र चाहिँ यसले आश्रय थलो चाहिँ धानी धानै भएको कारणले <laughs> उसको स्ट्यान्डिङ क्रप एउटा दा चैते धान छ त्यही साइडमा चाहिँ हाम्रो चाहिँ भ्याड पनि छ <laughs> र चाहिँ त्यहाँ चैते धानमा भएको पुतलीहरूले चाहिँ बिहाडमा गएर उसले फुल पार्छ अनि <laughs> फुल पारेर त्यसलाई चाहिँ त्यही त्यही ला लार्वाहरू चाहिँ लार सानो अवस्थादेखि नै भ्याडमै बिउबाटै नै खेतमा पुगेको कारणले नै र चाहिँ लार्वाको चाहिँ आफ्नो चाहिँ खाने अवस्था पुगेपछि उसले चाहिँ त्यो असरहरू देखाइहाल्छ त्यहाँ चाहिँ खान थाल्छ र चाहिँ रोप्न साथै चाहिँ केही चाहिँ गुवाहरू परेको र गोब सुकेको थाहा पाइन्छ र त्यो गोबोमा हामीले यसरी हातले थुद्दाखेरि सर्लग कुनै पनि चाहिँ अवरोध नभइकन त्यो गोबो चाहिँ निस्किन्छ वास्तवमा चाहिँ चैते धानपछि चैते धान र जस्तै तरकारी क्षेत्र तरकारी लगाएको क्षेत्र छ भण्डारा एरिया माथिल्लो एरियामा तरकारी अहिले लगाइएको धानमा चाहिँ त्यति चाहिँ असर देखिएको छैन चैतेबाट चैतेमै लगाइएको धानमा चाहिँ यस्तो असर देखिएको किनकि त्यसले आश्रय थलो चाहिँ चैते धानबाटै नै उसले आफ्नो त्यो लाइफ चाहिँ उले कन्टिन्यू गरिरहेको कारणले नै त्यही क्षेत्रमा तुरुन्तै नै देखा परेको जुन कुन ठाउँमा चाहिँ त्यो गबाहरूले आक्रमण गर्छ सम्पूर्ण किसानहरूलाई बुझ्ने भाषामा अलिकति जानकारी गराइदिनुहोस् न ए वास्तवमा के भन्दाखेरि कृषक दाजुभाइहरूले वास्तवमा अब चाहिँ कन्टिन्यू खेती गर्ने चलन पनि छ र चाहिँ हाम्रो अहिले आएर चाहिँ पहिला चाहिँ धान हटाउने कुरो थियो अहिले कम्बाइन हार्भेस्टरहरू चाहिँ युज भइरहेको छ र प्राय प्राय जो पराल स्टबल और बारी में छोड़ने रो प्रक्रिया बढ़े हुना रही पराल का डाँटर में मा तेई मानी ते फूल और लारवा और रणले हो तरह के भादा खी कृषक दाजू भाई गबारो लगी सके भाषा में कल्चरल प्क्टिस एटा के भादा गवार को पुता लेकर ट्रैपुर बत्तीको पासो बनाएर चाहिँ मार्न चा। नि सकिन्छ बिहान पख चाहिँ तपाईँ चाहिँ सात सात बजेभन्दा अगाडि फिल्डमा जानुभयो भने गबाराका पुतालीहरू धानको पातमा बसिरहेको हुन्छन् चा। त्यसलाई तप चाहिँ तपाईँले चाहिँ मार्न पनि सक्नुहुन्छ अब अर्को कुरो के भन्दाखेरि खेतमा कहिले पानी भर्ने कहिले चाहिँ घटाउने भर्ने घटाउने गर्दाखेरि त्यसको चाहिँ प्रकोप चाहिँ घटाउन सकिन्छ अब कृषक दाजुहरू जुन आइपिएम पद्धतिमा जब उहाँहरूले जुन चाहिँ हाम्रो चाहिँ कृषक पाठशालाबाट सिक्नु भएको छ करिकरी गबारोलाई बिसारी राख्न हुन्न र चाहिँ भि गबारीले खेती गरे तापनि पछि निस्किने चाहिँ बालाहरू जति चाहिँ बालाका घनत्व हुन्छ त्यो बाला लामो पनि हुन्छ र जाना पनि धेरै हुन्छ भन्ने कुरो चाहिँ थाहा छ उहाँहरूलाई अब वास्तवमा चाहिँ के भन्दाखेरि अहिले थोरै थोरै चाहिँ खेती टुक्रिसकेको अवस्थामा थोरै खेती छ खेतै चाहिँ हिजो त सायद चाहिँ हामीले हेरेको खेतमा के आउला र जस्तो चाहिँ हामीलाई अनुभव गऱ्यो भने तर चाहिँ त्यो चाहिँ पक्कै पनि चाहिँ केही दिनमा चाहिँ सुधार हुँदै आउँछ त्यो चाहिँ अब जुन त्यो गबार नियन्त्रणका लागि पानी चाहिँ जम्मा गर्नुपर्छ भन्ने भन्छ नि किसानहरू खास पानी जम्मा गर्ने वा फेरि पानी चाहिँ लगातार जम्मा गर्छ अहिले कलिलो चाहिँ अवस्थाको बिरुवा छ र चाहिँ त्यस अहिले चाहिँ पानी लगातार जम्मा तातो हुन जान्छ र चाहिँ अरू चाहिँ अरू पातहरूको डाँटहरू चाहिँ कुहिनी चाहिँ सम्भावना बढी हुन्छ पानी चाहिँ चौबिस घन्टासम्म चाहिँ जम्मा गर्ने अनि त्यसपछि खोलिदिने अनि त्यस्तो चाहिँ गरेको खण्डमा चाहिँ राम्रो भएको छ र चाहिँ गरेको प्र्याक्टिस गरेको कृषकहरूको पनि हिजो हामी खेत गल्दैन यसरी हामीले सुखाएपछि बल्ल पाउँछ एउटा राम्रो भएर आए त पानीले चाहिँ गर्दाखेरिको रहेछ भन्ने कुरो उहाँहरूले पनि देख्नुभयो र जब त्यो प्र्याक्टिस नगर्नुभएको कृषकहरूलाई हामीले त्यो क्षेत्रमा पनि ल्याइयो र चाहिँ उहाँहरूले आएर आफ्नो चाहिँ खेतको पानी कटाउने चाहिँ प्रक्रियामा चाहिँ उहाँहरू लाग्नु थियो हिजोको चाहिँ जुन चाहिँ अवलोकन हामीले चाहिँ गरियो र हामीले राय सुझाव त्यही नै दिएका छौँ सकेसँगै बिसादी चाहिँ प्रयोग नगर्नुहोस् जथाभावी बिसादी प्रयोग नगर्छ अब त्यहाँ त्यो क्षेत्रमा फेउरा डन अब जसरी चाहिँ अब फरेट फेउराडनको चाहिँ प्रयोग अत्याधिक भएको चाहिँ फेला पारियो तर फेउरा भनेको एकदम चाहिँ हाम्रो मृत्युजुग धानमा चाहिँ अहिले गबाहारो मात्रै होइन अन्य चाहिँ हाम्रा अब अन्य किराहरू पनि चाहिँ त्यहाँ चाहिँ होलीका दिनमा चाहिँ त्यसमा अस्रय फलाउँछ त्यो किराहरूलाई खाने हाम्रो मित्रजीवहरू हुन्छन् फरेड फ्युरा डन भनेको यसले ना नब्बे दिनसम्म चाहिँ बालीलाई चाहिँ विषक्त बनाउने हो त्यस कारणले चाहिँ कृषक दाजुभाइहरूलाई मैले यही सल्लाह दिन्छु कि सकेसम्म चाहिँ हामी हाम्रो माटोमा जैविक जैविकता चाहिँ भरिपूर्ण भएको माटो छ त्यसमा चाहिँ फरेड फ्युरा डन हालेपछि हाम्रा सर्प अब चाहिँ त्यसमा बारी भएको भ्याकुता अब अन्य चाहिँ हाम्रो मित्रजीवहरू सबै चाहिँ मरेर चाहिँ हुन्छ त्यस चाहिँ यो युज नगरौँ होला र गर्नै पर्ने र अवस्था त मैले देखिनँ त्यही पनि चाहिँ कोही सालाई चाहिँ कृषक दाजुभाइहरूले उहाँहरूले चाहिँ होइन हामी त आत्ेको अवस्था छ भने एउटा कार्टप भन्ने चाहिँ एउटा चाहिँ अहिले विषादी निस्किएको छ चा। त्यो चाहिँ युज गर्नु होला अझ चाहिँ अब हामी रत्नगर एरियामा त एउटा चिउरीको पिना र निमको धुटो पाँच किलोको दरले एक कट्ठामा चाहिँ तपाईँहरूले चाहिँ सरिदिएको खण्डमा त्यसको चाहिँ प्रकोप कम हुन्छ भन्ने कुरो अहिले चाहिँ यो अनुसन्धानहरू जुन जैविक विषादीहरू प्रयोग गर्ने अनुसन्धानकर्ताहरूले त्यो भनेको अवस्थामा केही कन्ट्रोल भएको चाहिँ देखिएको छ तर वा वास्तवमा चाहिँ गघारोहरूले चाहिँ पछि जरा खाँदैन गोवा खाने हो जराबाट चाहिँ अरू सरा आउँछन् पानी सुकाइदिएको खण्डमा त्यो अरू सरा निकाल्नलाई चाहिँ जरालाई मद्दत मिल्छ त्यही नै छ अब कृषकले जुन अब तत्काल उपचार चाहन्छन् आफ्नो रोग चाहिँ चाँडै निको होस् भन्ने उनीहरूले चाहन्छन् अब यसलाई जैविक मल प्रयोग गर्ने जैविक विषादी प्रयोग गर्ने उनीहरूको त्यो दिमाग डाइभर्ट गर्ने सम्भावना अब देखिँदैन क्या वास्तवमा जैविक विषादीको उपलब्धता एकदम न्यून छ अब चाहिँ वास्तवमा जैविकमा मैं जाने भन्ने एउटा हाम्रो धारणा हो तर चाहिँ नेपाल सरकारको चाहिँ जुन नीति नियमअनुसार चाहिँ अहिलेको चाहिँ विषय विषयदीलाई न्यूनीकरण गर्ने भन्नेमा चाहिँ हामी अल्टरनेट भनेको जैविकै हो जैविक उपलब्ध त कम छ र जैविकको चाहिँ के भन्दाखेरि त्यसको चाहिँ कस्ट पनि चाहिँ बढी छ क भोलिका दिनमा जैविक विषयदी प्रयोग गरेर निकालिएको जुन चाहिँ विषय खाद्यान्न तरकारी जुनै पनि चाहिँ छन् उपभोग्य वस्तुहरू त्यसको बजार मूल्यमा दुइटैको चाहिँ एकै नाश हुने भएको हुनाले व्यवसायमा जाने कृषकहरूलाई जा त्यति चाहिँ फाइदाजनक नहुने भएको हुनाले अहिले चाहिँ त्यो युज कम भइराखेको त्यो अवस्था हो <laughs> र चाहिँ अहिले हामीले राखिराखेका थियौँ कुरो चाहिँ जैविक मललाई मात्रै होइन कि प्राङ्गारिक मललाई मात्रै होइन कि जैविक विषयदीहरूलाई पनि केही अनुदानको चाहिँ <laughs> राखेर कृषकलाई जैविकतिर उन्मुख गर्नुपर्छ र चाहिँ भन्ने चाहिँ एउटा चाहिँ हाम्रो यो गोष्ठी सि हाम्रो वार्षिक कार्यक्रममा राखिएको गोष्ठीहरूमा यो कुरो आइराखेको छ पक्कै पनि हामीले चाहिँ एउटा जैविक विषादीको यसपालिको चाहिँ उद्देश्य के छ भन्दाखेरि अब आउँदो बजेटमा जैविक विषादी प्रयोग गरेर त्यसका चाहिँ अब प्रतिफलको चाहिँ एउटा चाहिँ हामीले रिजल्ट निकालेर कृषकहरूका जा वातावरण बनाएर केही हामीले ठिल्ड स्तरमा चाहिँ एउटा तरिका नप्र देखाएर नतिजा प्रदर्शन के हुन्छ त्यसको चाहिँ एउटा प्रदर्शनको रूपमा केही थोरै थोरै क्षेत्रमा गर्ने भन्ने एउटा चाहिँ हाम्रो सल्लाह भएको छ त्यही नै कृषकहरूलाई हामीले त्यसपछि नै अब यो विषय यो यो गर्दोरहेछ भन्ने चा कुरो चाहिँ हामीले उहाँहरूलाई चाहिँ सल्लाह दिनेछौँ सा। कमल साह जुन अब यो पटक पटक देखिने समस्या हो गभारो निरन्तरता किन पाउँछ गभारोले यो यस्तो छ गभारोलाई चाहिँ एउटा लाइफ लाइफ साइकल चेन्ज गरिदिनुपर्ने हुन्छ जस्तै चाहिँ पहिलो पहिलो चाहिँ गबाहरूको त्यति चाहिँ समस्याको रूपमा हुन्थेन अहिले चाहिँ के भन्दाखेरि इन्टेन्सिभ कल्टिभेसन छ कति जति पनि चाहिँ एउटा चाहिँ के भन्दाखेरि घमारोको चाहिँ हामी चाहिँ चैते धानपछि अब चाहिँ हाम्रो वर्षे धान भयो त्यही चाहिँ बालीहरू चाहिँ कस्तो भन्दाखेरि अब बाली चाहिँ खेतमा कन्टिन्यू बाली छ खेत खाली छैन हो यो त्यस कारणले चाहिँ एउटा न एउटा चाहिँ बाली भएको कारणले चाहिँ उसको चाहिँ लाइफ साइकल उसले चाहिँ आफ्नो चाहिँ आश्रय थलो पाइरहेको कारणले नै प्रत्येक वर्ष चाहिँ यो भएको नत्र भने गत पहिला पहिला चाहिँ एक बाली धान हुन्थ्यो त्यस्तोमा समस्यै आएको थिएन र अहिले आएर चाहिँ के भन्दाखेरि अब चाहिँ कृषकहरूले सेन्ट्रेड धानहरू अलिकति चाहिँ धेरै चाहिँ उत्पादन हुने धानहरू अब हाइब्रिड धानहरू चाहिँ प्रयोग गर्न थाल्नु भएको छ र चाहिँ अलिकति के भन्दाखेरि बलि बढी चाहिँ युरिया मल दिएकोमा उत्पादन बढी हुन्छ र चाहिँ हामीले चाहिँ प्रतिफल धेरै पाउँछ भन्ने उद्देश्य हुँदाखेरि के भन्छखेरि चाहिँ गभारलाई चाहिँ त्यो जग बिरुवा कलिलो हुन्छ गघाराको प्रकोप पनि बढ्दै जान्छ त्यो किनकि युरिया मलले चाहिँ बढी चाहिँ अब बिरुवालाई हलक्का हुर्काउने भएको कारणले गर्दाखेरि पनि एउटा चाहिँ यसको चाहिँ प्रत्येक प्रत्येक वर्ष यसको यो प्रकोप देखा पर्दै आएको चाहिँ मैले मान्छे र चाहिँ कृषकहरूले सकेसम्म चाहिँ बिहाडमा चाहिँ पनि युरिया मल चाहिँ प्रयोग गर्ने चाहिँ प्रचलन बढाएको र चाहिँ त्यहाँ छिटो चाहिँ हलक्का बढाउने र हरियो बनाउने अनि त्यहाँ त्यो कलिलो बिरुवा चाहिँ अब हल्का भएको बिरुवा चाहिँ ल र चाहिँ रोप्ने भन्ने चाहिँ उद्देश्य राख्दाखेरि बिहाडैबाट चाहिँ यो सरिराखेको अवस्था छ अब चाहिँ हामीले चाहिँ हिजो चाहिँ अब युरिया छरेर आएको अब युरियाले ठिक गर्छ अरे भनेर भन्ने त्यो जब गबाह्रो लाग्दै थाल्छ भने युरिया चाहिँ प्रयोग नगर्नु अहिले हाललाई चाहिँ पछि गर्नु होला जब चाहिँ बिरुवा चाहिँ गजाउन थालिसक्छ तब प्रयोग गर्नु होला भन्ने त्यही सल्लाह दिएर आएको चाहिँ के भन्दाखेरि बिरुवा युरिया मल चाहिँ औ, अब कमर अन्त्यमा जुन जिल्ला कृषि विकास कार्यालय र किसानहरू बिच हुनुपर्ने त्यो सम्बन्ध स्थापित हुन नसकेर अथवा जिल्ला कृषि विकास कार्यालयले प्रत्यक्ष किसानको खेतमा पुगेर प्रत्यक्ष घरमा पुगेर त्यो जनचेतना जोगाउन नसक्दा यो समस्या पटक पटक देखा पर्न सकिया हो हामी यो भन्न सक्छौँ हजुर जुन अब यो समस्या पटक पटक दोहोरिरहन्छ जिल्ला विकास जिल्ला कृषि विकास कार्यालयको केही प्रभावकारी भूमिका हुन सकिन आशाहरू पनि छन् वास्तवमा यहाँहरूले चाहिँ भन्नुभएको कुरो चाहिँ एकदम चाहिँ सही नै छ हामीले चा चाहिँ के भन्दाखेरि जिल्ला कृषि विकास कार्यालयको चाहिँ अहिले चाहिँ प्राविधिक क्षमता जुन चाहिँ खेल स्तरमा चाहिँ कृषकलाई सेवा दिने चाहिँ जुन नेपाल सरकारले तोकिएको जुन चाहिँ हाम्रो चाहिँ दरबन्दी छ चा, त्यो साह्रै न्युनु भइराखेको छ चा, अब चाहिँ एउटा चाहिँ साथी अब चाहिँ जुन थियो क्षेत्रमा दस बाह्रवटा गाविस चाहिँ जसले हेर्नुपर्नेछ चा, अब उहाँलाई चाहिँ जम्मा चाहिँ दुईवटा चाहिँ दुईजना चाहिँ प्राविधिक त्यहाँ खटाइएको छ र चाहिँ त्यसमा पनि अब चाहिँ प्राविधिकहरू आफ्नो चाहिँ बिदा पनिमा बस्नुहुन्छ बिमारी हुनुहुन्छ अहिले हाललाई चाहिँ त्यो क्षेत्रमा दौडिने साथी चाहिँ बिमारी भएर चाहिँ अब सुति राख्नु भएको छ अब यस्तै यस्तै चाहिँ अब चाहिँ प्राविधिकताको कमी नै हो एउटा कुरो चाहिँ कृषकको घर दैलोमा र चाहिँ खेतीबारीमा पुग्न सक्नु तर चाहिँ अहिले आएर कृषि विकास कार्यालयले एउटा चाहिँ रेडियो मार्फत जसरी आज चाहिँ यो अर्पण कार्यक्रमबाट चाहिँ तपाईँले चाहिँ यो प्रत्यक्ष चाहिँ कृषकलाई चाहिँ एउटा जानकारी दिने एउटा चाहिँ जमरको गर्नुभयो त्यसलाई चाहिँ हामी चाहिँ स्वागत गर्न चाहन्छौँ यही नै हाम्रो चाहिँ एउटा सन्देश भनौँ या के भनौँ यो गर्नु र अहिले चाहिँ मिडियाहरूले चाहिँ धेरै चाहिँ सहयोग गरिराख्नु भएको छ कृषि विकास कार्यालयलाई उहाँले चाहिँ टेलिभिजन मार्फत हुन्छ कि यो रेडियो मार्फत हुन्छ कि अब कृषकहरूलाई चाहिँ एउटा चाहिँ सूचना प्रवाह गर्ने चाहिँ एउटा चाहिँ माध्यम बनिएको छ तर चाहिँ कृषि विकास कार्यालयले गर्न नखोजेको होइन सायद चाहिँ निकै चाहिँ एउटा चाहिँ कृषकलाई सेवा गर्ने र चाहिँ एकदम चाहिँ समयमा काम पुरा गर्ने र सबै कुरोलाई चाहिँ अहिले हाललाई अब सायद चाहिँ राष्ट्रकै पहिलो चाहिँ चितवन जिल्लालाई चाहिँ अब उत्कृष्ट मानिराखेको अवस्था छ किनकि यहाँका कृषकहरूले एउटा चाहिँ धान खेतीमा पनि प्रथम पुरस्कार पाउने माछामा पनि पाउने अनि अन्य अन्य उसमा चाहिँ राष्ट्रिय पुरस्कार जितेर आइरहनु भएको छ कृषिबाट चाहिँ नभएको त भन्न मिल्दैन होला <laughs> तर चाहिँ जति हुन्छ जुन पहिलाको अवस्था थियो हामीहरू चाहिँ फिल्ड स्तरमा धेरै साथीहरू प्राविधिक साथीहरू थियौँ र जति पनि चाहिँ गाउँ गाउँमा पुगिन्थ्यो त्यो अहिलेको अवस्था चाहिँ छैन त्यो तपाईँहरूले भन्नुभएको कुरो चाहिँ हुन्छ उन्च, हुन्छ कमर सर हामीलाई यो समय दिनुभयो र यो गबारका विषयमा जानकारी सम्पूर्ण कृषकहरूलाई जानकारी प्रस्तुत गर्नुभयो यहाँलाई धेरै धेरै धन्यवाद दिने सर धन्यवाद अर्बन टेलिभिजनलाई चाहिँ म एकदम चाहिँ यो रेडियो अर्पन रेडियोलाई अब यसरी पनि बारम्बार चाहिँ हामीलाई चाहिँ यस क्षेत्रमा अगाडि ल्याइ चाहिँ यो कृषकलाई सेवा गर्ने दे, मौका दि भन्ने चाहिँ शुभकामना दिनौँ भने हस् धन्यवाद उहाँ थियो बाल्य संरक्षण अधिकृत कमलनाथ वाग्लेसँग हामीले कुराकानी गऱ्यौँ पूर्वी चितवनमा देखिएको गबाहारोको समस्या र उपचार पद्धतिका विषयमा हामीले कुराकानी प्रस्तुत गऱ्यौँ जानकारी कृषकहरूलाई प्रस्तुत गऱ्यौँ यो कुराकानीबाट पक्कै पनि कृषकहरू कृषक दाजुभाइ दिदीबहिनीहरूले केही ज्ञान हासिल गर्नुभयो भन्ने हामीले आशा गरेका छौँ अब गवाहारोको समस्या र यसबाट बस्नका लागि अप्नाउनु उपायहरूका विषयमा तपाईँले आजको श्रृङ्खलाबाट केही ज्ञान सिक्नुभयो हामीले यो विश्वास लिएका आजको श्रृङ्खलाबाट विदा माग्नुपर्ने समय भएको छ कार्यक्रम सुन्नुभयो सम्पूर्ण कृषक दाजुभाइ दिदीबहिनीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधि संयोजनमा साथ दिने साथी रिजनलाई पनि विशेष आभार प्रकट गर्छु आजको श्रृङ्खलाबाट ध्रुवराज खनाल विदा हुन्छु नमस्कार